हार्दिक स्वागत एवं सन्ध्याकाली नमस्कार कार्यक्रम अर्पण शुभसासको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोता मित्रहरूमा कार्यक्रम अर्पण शुभसास हामी लिएर आउने गर्दछौँ प्रत्येक दिन ठिकै सी समयदेखि सात तिस बजीसम्मको बीचमा हामी रहनेछौँ र यो बीचमा रहँदाखेरि तपाईँसँगै कुराकानी गर्छौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्छ सा भने तपाईँले फोन गर्नुपर्ने हुन्छ त्यसर्थ हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सन्देहका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्ल्यु सुनिरहनु भएको छ कार्यक्रममा रहेर हामी सुम लोकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ र तिनी आवाज सँगसँगै तपाईँले पनि कसैलाई सम्झन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि शून्य छप्पन्न यो बाटो हुँदै आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र विष्णु हो अनि आवाजबाट अर्पण शुभसाँसको सहयात्री म सूर्य रहिरहेको छु सके तपाईँको साथ मिल्ने नै छ टेलिफोन लाइनमा कोही मित्र आइसके स्वागत गर्छु कार्यक्रममा पहिलो श्रोता मित्र सँगसँगै हजुर नमस्ते हेलो कोही साथी हुनुहुन्थ्यो कुराकानी हुन सकिन सम्पर्क विस्तृत भइसकेको छ भनेर मित्र विष्णुले इसारा गर्दै हुनुहुन्छ यति बेला अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ कहा उहाँलाई स्वागत गर्छु यति क्रममा हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते हजुर नमस्ते पर्सबाट को बोल्दै हुनुहुन्छ अ म पर्सबाट पर्सबाट को होला कोला ए त्यो ठीक छ गर्नु त हा पर्सबाट को होला हेलो हजुर पर्सबाट दुर्गाजी हो हजुर हजुर हा दुर्गाजी अछि यस्तो भिराछ नि त झिटै लाइन दिनु भाइ एकचोटी दुर्गाजी हजुर दुईवटा लाइन दिनु भाछ र त्यसो त यो पछिल्लो समयमा यो नयाँ ताजा खबर के छु त सम्झिनु भयो अथवा एउटा आवाज घर परिवार अनि मलाई दुर्गा भन्दा चिन्नुभएको हुन्छ दुर्गाजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेलाई भने छुट्यौँ है नमस्ते दुर्गाको सहभागिता मिलेको थियो हामीलाई पर्साबाट कार्यक्रमहरूपट्टु साँझको व्यवसायमा तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ अर्कै एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ भनेर सङ्केत मिल्दै थियो सुन्ना छपन्न अनि सुन्ना छपन्न पाँच त्रिसठी तिन सय कुनै एउटा बाटो रोजेर कोही मित्र फेरि पनि आउनुहुन्छ हजुर नमस्ते कहाँबाट कसको आवाज होला दिल दुर भन्नुभयोजी एकदमै के छ यहाँको नयाँ हाम्रो पनि सबै ठिकठाक छ बिरबहादुर जीको नयाँ ताजा खबर के छ सबै ठिकठाकै छ दिनभरि कतातिर व्यस्त रहनुभयो बिरबहादुर जी स्कुलतिरै गएर समय बिताउनु भयो अध्ययनको सिलसिला होइन बिरुजी कार्यक्रम भइसक्यो खाना भइसक्यो अथवा एकैछिन पछाडि एउटा आवाज बजाउनेछौँ सुन्दर लाग्छ मलाई यो धरती आ, काली तिमी नभए मैले कसलाई माया गर्थे होला आभारी छु म त तिम्रो जन्मदाताप्रति आवाज बुझाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ दुर भन्ने सम्पूर्णलाई रेडी अचनमा सुनिरहनु हुन्छ बिरबहादुरजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुथ दिनुहोला अहिलेलाई पनि विधा गर्छु छुट्याउँ नमस्ती बिरबहादुर चेपाङको सहभागिता कुराकबाट कार्यक्रम अर्पण शुभ साँचको यो श्रृङ्खला तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्ट अनलाइनमा डब्लु डब्लु डट लगन गरेर सुनिरहनु भएको छ टेलिफोन लाइनमा अर्को एकजना मित्र आइसकेको सङ्केत मिल्दैछ उहाँलाई पनि बोलाइहाल्छु हजुर नमस्ते हजुर नमस्ते कहाँबाट को, को बोल्दै हुनुहोस् भण्डारा भवानी पायो भवानी हामी कार्यक्रममा पहिलोपटक कुराकानी गर्दैछौँ जियोस् रेडियोमै पहिलोपटक हो कि जस्तो पनि लाग्यो जियोस् पहिलोपटक नभएर आगामी श्रृङ्खलाहरूमा पनि भवानीजीको साथ सधैँ मिलिरहोस् यो आशा अनि विश्वास राख्न चाहन्छौ भवानीजी खाना भइसक्यो यहाँको अथवा पनि एकैछिन पछाडि हुनेछ भवानीजी कार्यक्रम मार्फत हामी एकैछिन पछाडि एउटा आवाज बजाउनेछौँ कस कसलाई सम्झिरहन्छ हुन्छ भवानीजी सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा आफ्नो यसरी नै सम्झिँदै गर्नुहोला र यो साथ सधैँ रहिरहनेछ सा अटुट रहनेछ पूर्ण रूपमा विश्वास राख्न चाहन्छु र अहिलेलाई भन्ने विदा गर्छु छुट्याउनु मस्ती भवानी पाण्डेको सहभागिता मिलेको थियो भण्डाराबाट कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा यति बेला एउटा आवाज पृष्ठभूमिमा गुन्जिसकेको छ तपाईँ पनि आउन चाहनुहुन्छ भने सा स्टुडियोको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन बत्तिस र कुनै पनि एउटा बाटो रोचेर आउन सक्नुहुनेछ र समुद्र लोकधरी आवाज र तपाईँको माझमा हामी प्रस्तुत गर्ने नै छौँ र सात तिस बजीसम्मको यो यात्रालाई तपाईँले पनि साथ दिइरहनु भएको छ र यात्रा अगाडि बढिरहेको छ प्रविधिको क्षमाभित्र बेच्नु हो अनि आवाजबाट मसुर्य यति एउटा आवाज गुन्जिसकेको छ मौसम गुरुङ अनि टिकापुनको सुमधुर स्वरमा सजीवको आवाज पनि हो सुन्दर लाग्छ मलाई यो धरती कालले तिमी नभई मैले कसलाई माया गर्थे होला आभारी छु म त तिम्रो जन्मदाताप्रति तिमी तिमी छौरा सुन्दर लाग्छ मलाई यौ धर्ती सानो तिमी नभए मैले कसलाई माया धर्थे होला आभारी छु म तिम्रो जन्मदाता पर्थे ौ तिमी मेरै लागि जन्मे कि हौ तिमी तिमी छौरा सुन्दर लाग्छ मलाई यो धर्थे सानो तिमी नभए मैले कसलाई माया गर्थे होला आभारी छु म तिम्रो जन्मदाता बढे भारी सुम तिम्रो जन्मदाता पर दे। Super! चौरा सुन्दर लाग्छ मलाई यो धरते सानो तिमी नभए मैले कसलाई माया गर्थे होला आभारी छु म तिम्रो जन्मदाता पर्थे यो जिन्दगानी त थियो कोली थिए नपानी त चौरा सुन्दर लाग्छ मलाई धर्थे सानो तिमी नभए मैले कसलाई माया गर्थे होला आभारी छु म तिम्रो जन्मदा त पर्थे आभारी छु म तिम्रो जन्मदा हजुर मित्र तिमी छौ र सुन्दर लाग्छ मलाई यो धरती सानो तिमी नभए मैले कसलाई माया गर्थेँ होला आभारिसो म तिम्रो जन्मदाता फर्दी। यो आवाज तपाईँको लागि मौसम गुरुङ अनि टिकापुनको आवाजमा सजिएको आवाज कार्यक्रममा पहिलो लोकधरी आवाज सँगसँगै राखिसकेका छौँ लय सृजना हो वसन्त थापाको शब्द सृजना हो प्रहला सुविदीको र जुन आवाजलाई मेरर क्रिएसनले बजारमा लिएर आवाज पनि हो कि पहिला बजारमा आएको आवाज हो कार्यक्रम अर्पण शुभ सांसको व्यवसायमा छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य अनि शून्य छप्पन्न पाँच हुँदै तपाईँ आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा प्रविधि कक्षबाट मित्र विष्णु अनि आवाजबाट मूर्याको साथ मिलेको छित्र हुनुहोस् भनेर सङ्केत पनि मिल्दैछ स्वागत गरिहाल्छु हजुर नमस्ते कहाँबाट कसको आवाज होलावाज हामी अस्पष्ट रूपमा सुनिरहेका छौँ सुन कृपया होला है हेलो ज्यू केही समस्या चाहिँ रहिरहेको छ कुराकानी हुन सकेन अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते उहाँसँग पनि सम्पर्क विचित भइसकेको छ पुनः प्रयास गर्नुहोला पनि भन्न चाहन्छु सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर तपाईँले सुनिरहनु भएको छ जहाँ जहाँ इन्टरनेट अनलाइनको पहुँच छ त्यहाँ त्यहाँ कार्यक्रम मरपड शुभ साँझ पनि पुगिरहेको छ आशा अनि विश्वास पनि राख्न चाहन्छु र कार्यक्रममा तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ मैले उहाँलाई स्वागत गर्छु कहाँबाट कहाँ हुन्छ हजुर नमस्ते नमस्कार हुनुहुन्छ में में के पो पो बदन जी सम्झिनु भयो बदनले अथवा भकसमय दाजु बन्दैछ अब एकछिनमा एकछिन पछि बनेपछरी हामी सङ्ग सङ्गै हुने भयो आज दाजु पक्का भनि एकदमै हामी सङ्ग सङ्गै खानु पर्छ र हे पनि कार्यक्रम सक्या पछरी खाने विचारमा हु बदन कार्यक्रममा आउनुभाछ हामी केछिन पछि आउँसे आउदिनौ हो भन आउँसे आउदिनौ पक्के मर्छु म देख्न पाउदिन अब यो आवाज बजाउने शौक कस कसलाई सुनाउनु हुन्छ अ मेरो घर परिवार उहु हजुरको लागि विष्णु दाइको लागि रिजान्त भाइ सुभाष दाइको लागि माउन्ट र मलाई बदन को बदन अधिकारीको सहभागिता मेलेको थियो फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा स्वागत गरिहाल्छु दादा। को दादा के जी. यहाँको ताचा खबर अनि काठमाडौँतिर गएको छ त्यतातिर परेको पानीलाई यतातिर पनि अलिकति भयो पनि पठाइदिनु पर्यो क्या मिलनजी साह्रै गर्मी भन्या कनभाइसकै मिलनको अथवा भागको छैन? राम भइसकै दाजा अनि हजुरको नि हाम्रो चाहिँ भागको छैन मिलन कार्यक्रम सकाएपछि भनेछौं हामी एक किसिम प्रचारि एउटा आवाज बुझाउने छौं कार्यक्रमार पटकस्कसलाई सुनाउन हुन सम्मेलनले। अ सर्वप्रथम त अब्दुल आएरी अनि त्यसैबाट दिङिसन हुने विष्णु दाजालाई अनि त्यस्तै त्यो अर्पण समारोहन 14:05 बजे कार्यक्रम अर्पण समारोहन सिनियर बस्न धैका सम्पूर्ण उपस्थितहरुलाई मेरो पराकमा बस्नुहुने चाहिँ मेरो बुवा मम्मी दादा जितो चेपाङ मामा रिजन चेपाङ बहिनीको कार्यक्रम चाहिँ यहाँ मेरो साथीहरूले यहाँ इन्टरनेट अनलाइनबाट पनि सुनिरहनु भएको छ कि उहाँहरूको समगमना भन्नुपर्दा चाहिँ सपना मगर सरस्वती कौशिला अरुणा अलिसा अलिसा कवि आयुषा मनिषा भावना चिना उषा पद्मलाल अनि यामराई त्यसपछि अजित विक अनि ताबाट सुनेर दिन दिनुहुने सम्पूर्ण साथीहरूलाई हाम्रो तर्फबाट पनि धेरै धेरै सम्झना सुनाइदिनुहोला र यसरी नै सम्झिँदै गर्नुहोला र अन्तसम्म सुनेर साथ दिनुहोला अहिलेलाई विदा गरी है छुट्याउँ नमस्ते मेलम चेपाङको सहभागिता हाल काठमाडौँबाट हामीलाई सम्झिनु भएको हो करिग अरूपर शुभसासको व्यवसायमा सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटोमध्ये कुनै पनि बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ यति बेला अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते नमस्कार यहाँको यहाँको? मुस्कान भरी? भरी तीरे, तीरे खाना कार्यक्रम सके पछाडि कार्यक्रम एउटा अनि अनि सहभागिता खुरा शुभ साँचको व्यवसायमा तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ त्यसो त आजको श्रृङ्खलामा हामी छौँ प्रविधि कक्षीबाट मित्र विष्णु अनि आवाजबाट म सूर्य सँगै सुनेर भएको छ वर्तक से रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँचमै घार्जरनेट अनलाइन डट कममा लगन गरेर सुनिरहनु भएको छ हजुर टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ को हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते हजुर नमस्कार नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ कृष्ण लामा बोलोन एकल यात्री <laughs> लामा, लामा नेम <laughs> जी लामा कृष्ण जी यहाँ को नया ताजा खबर ठीकै छ दाजु दाजुसँग धेरै दाजु। दिन पछाडि पाएँ <laughs> दाजु अब हिजो आज यतातिर पानी दिनदिनै दिन जस्तो परिरहेको छ है त्यस्तै छ दाजु ठिकै छ भन्नु पर्यो गर्मी चाहिँ छैन अलिकति गर्मी छैन दाजु हिजो खासै छैन पानी परिरहेछ र शीतलता प्रधान भइरहेको छ अथवा छैन मेरो त भइसक्यो दाजु अनि हजुरको भएको छैन होला सायद एकदमै हाम्रो एक कार्यक्रम सके पछाडि कृष्णजी कार्यक्रम आउनु भएको छ हामी अन्तिममा एउटा आवाज बजाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ हजुर दाजु विशेष गरी हजुर दाजुलाई अनि प्राविधिक दाजुलाई अनि रेडियो अर्पण होल्ड युनिटलाई अनि यहाँ अब दाईहरू हुनुहुन्छ अनि ठुलो मम्मीहरू अनि यता मम्मी बुवाहरू अनि भाइहरू अनि उता यता दिदी भेनाजीहरू अनि उता पदङपुर दिदी भेनाजीहरू उतातिर हुनुहुन्छ अनि उता जुटपानतिर धेर साथीहरू हुनुहुन्छ उतातिर पनि अनि उता, दे दे उता, उता सुनेर रेडियो सुनेर बस्नु भने यतिखेर रेडियो अर्पण ट्युन गरेर बस्नु भने सम्पूर्ण साथीहरूलाई दाजु हुन्छ कृष्णजी सहभागिताको लागि धन्यवाद यसरी नै निरन्तर रूपमा यो साथ मिलिरहनेछ सधैँभग यो आशा अनि विश्वास राख्न चाहन्छु र अन्त्यसम्म सुनेर साथ दिन दिनुहुने स्वप्ने रुपमा विश्वास राख्दै विदा गर्छु छुट्याउनमस्ते कृष्ण लामा बलोन एकल यात्रीको सहभागिता मकवानपुरबाट कार्यक्रम अर्पण शुभसास्कृति व्यवसायीमा मिलेको थियो र बिस्तारै समय ढल्किने क्रममा छ र एकजना साथीसँग मात्रै अब हामी कुराकानी गर्न सक्छौँ र त्यस पछाडि हामी कार्यक्रमबाट छुटेर जानुपर्ने हुन्छ अन्य साथीहरूले टेलिफोन लाइनमा कष्ट नगर्नुहोला भन्न चाहन्छौँ र यति भने आजको लागि अन्तिम भाग्यमानी श्रोता टेलिफोन लाइनमा हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई बोलाइहाली हजुर नमस्ते हजुर नमस्ते कहाँबाट कसको आवाज होला आगा। आगा। आगा। आगा। के जी? खबर? तिनभरि कता व्यस्त रहनुभयो सुमित्रा घर ती बसरी सुमित्र बिताउनु खाना खाना खाय सम्झिनु भएन जोग्यमान हुनुहुँदो रहेछ होइन अन्तिम ग्रुपमा तपाईँसँग कुराकानी भइरहेको छ कार्यक्रममा आउनुभएको एउटा अन्तिममा बचाएर छाड्नेछौँ कस खुसलाई सुनाउनुहुन्छ हुन्छ सुमित्राजी सहभागिताको लागि अन्तस्तै सुमित्राजीको सहभागिता अन्तिम मित्र हुनुहुन्थ्यो कोही टेलिफोन लाइनमा कष्ट नगर्नु होला तपाईँसँग कुराखा र अब पनि हामी कार्यक्रमबाट तपाईँसँग कुराकानी गर्दा गर्दै र समुद्र लोक धेरै आवाजहरू प्रस्तुत गर्दा गर्दै छुटेर जानुपर्ने बेला भइसकेको छ तर त्योभन्दा पहिला कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद टेलिफोन सम्पर्कमा जोत्नुहुने साथी दुर्गा पर्साबाट बिरबहादुर चेपाङ खोराकबाट भवानी पाण्डे भण्डाराबाट बदन अधिकारी चनपुरबाट मिलन चेपाङ हाल काठमाडौँबाट लामा खोराकबाट कृष्ण लामा बलन एकल एथ्री मकवानपुरबाट र अन्तिमा कुराकानी गऱ्यौँ सुमित्रा चेपाङ कोराकबाट उहाँ सम्पूर्णलाई जुन टेलिफोन सम्पर्कमा जुट्नुभयो र सहभागिताको लागि तपाईँलाई ला धन्यवाद अनि टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने र प्रयासरत रहनुहुने तपाईँहरूलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु र अन्त्यमा पृष्ठभूममा गुन्जिसकेको छ एउटा आवाज पुस्कल शर्माको उत्कृष्ट लय तथा शब्द सिर्जना हो र जुन आवाजलाई केही पहिला कर्णाली म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हौ पोजकल शर्मा अनि वष्णमाझीको आवाजमा सजिलोको आवाज आउँछौ आउँदिनौ हो भन निय आउँछ आउँदिनौ पक्कै मर्छु म देख्न पाउँदिनौ यो आवाज तपाईँको लागि छार्दै कार्यक्रम अर्पण शुभ साँझको व्यवसायबाट विष्णुजीलाई पनि धेरै धन्यवाद बोल्दै कार्यक्रम अर्पण शुभ साँझको सहयात्री म ढकाल पनि बिदा हुन चाहन्छु हवस् नमस्कार शिव सन्ध्या दर्पण सुनो हो लेडी